अरे छिन हजुर अब ससिराजी जाने बेलामा के जहिले पनि खुट्टा भाँचेर बसिराख बरु यसो के कोसी लिएर चाहिँ पसल चाहिँ यता रहेछ ल पसलतिर जानुभयो साउजीको त हो साउजी हजुर के चाहियो होला यो केरालाई कति पर्छ केरा लगाउँ भने एक रुपियाँको एउटा एक, एक मोर नदिनुहोस् न साउजी एक मोरमा दिए त एक मोरमा त अहिले त बोक्रा पनि आउँदैन ल उसो भए एक मोर, मोर, मोर राख्नुहोस् अनि त्यो बोक्रा पनि तपाईँ आफै खानुहोस् मलाई चाहिँ यो भित्रको गुडी मात्रै दिनुहोस् केरासी लिएर आयो ल साली नानी पनि कता छिन् एउनु भएको बेला यसो नि अलिक दरिलो पानु पर्यो नि त सकिग नि ल म साली नानीसँग कुरा गरेर बस्छु जानु तपाईँ Oh, के नानी, हो हो पहिला पहिलाको यसो नौ दस कक्षाको किताबहरूमाजिक पढ्न थाले पनि हुन्छ त्यही भएर नि सोध्छु ल भने त नाला पानीको लडाइँमा बलभद्र कुवरले कसरी लडेका थिए यस्तो जाबो क्वेशन पनि सोध्नु हो त विनाजु नसर्नु सोरि सकेपछि सोर अलि गाह्रो क्वेशन सोध्नु नि यति पनि मलाई थाहा छैन होला त नाला ना फुटेर पानी बाहिर निस्केर चिप्लिएर लडेका थिए नि कसरी लड्नु <laughs> हैन तिम्रो साली दिना भेट भयो कि हाँस्ने कि कि गिरगाउने कि हो <laughs> ल यो भात भुटे ल्याएको छ यो खाओ ए सासे अब भुटेकै भात ल्याउनुभएको छ मलाई चाहिँ यो भुटेको भात बारेमा चाहिँ हेर्नु एकदमै मन पर्छ आबे बर के भन्दै नि यो सुतिया मान्छे मरे मान्छे उड्छ भन्दै म पनि त्यस्तै हो ल सन्द ल सँगै बसेर खाउ तिमी पनि खाउ ल ल ल ल खाउ खाउ खाउ ओ हो अत्सा मिठो लागेर मलाई त हैन जुवाइ चाहिँ उता मिठो माने खाइराछन् हैन कान्छी त चाहिँ किन रिस आएकिन त्यसरी हैन मम्मी भगवानले त फ्ला दुईवटा आँखा दिनु भएको त छ त चामर के गर्दै रामसँग ढुङ्गा हेर्नु पर्दैन ढुङ्गा ठोकेर झन् नै दाँत भाँच्यो यार बोडी उनी रहिछे घरको सारा काम सकेर छिनछिनमा खुवाउन पनि छ अब के गर्नु आज कहिले ढुङ्गा भेटिने कहिले के हुने साली नानीलाई सामाजिकको प्राण सोध्ये अब के के भन्यो भने अब साली राम्रै रहेछ भनेर थाहा भयो भने अब कस्तो पढाइ रहेछ भनेर अँ साल ल अब आज तिमीलाई पनि फुर्सदैछ जस्तो छ मेरो पनि फुर्सदैछ तिमीले खुट्टा पनि अब देखाउनु लानु पर्ला नि त ल आज जाउँ नै पनि यस्तै हो सासुआमा अब पहिला पहिला सुरु सुरुमा बे नगरेसम्म यस्तै छ नि अब बे भइसकेपछि परेपछि जे पनि गर्छन् कि सामा नातिर सारी नानी अहिले पो यस्तो भोलि पर्सि त आफैले काम गरेर खाइहाल्छ नि ल साल ल नि अब फेरि फर्किँदाखेरि ढिला हुन्छ होला ल हिँडा छ कि बोक्नुपर्छ तिमीलाई अब बोकायो हो बोक्यो भने नि बोकिहाल्ने म तयार हो भेराजु सधैँ लु लु लु बोकेर चाहिँ लानु पर्दैन हिँड्नुहोस् ल जाओ, अब म एक्लै बुढी के गरेर बस्नु सुनेर बस्यो नि अब हस्पिटल पनि आउनु अलिकति बाँकी छ अब अघि नै तिमीले पनि खाइदो दात दुख्यो भनेर ढुक्का चपाइहाल्यो अब खाँदै खाऊ भने तिमीलाई धुला ल अब यहाँ होटल पनि रहेछ यसो कफी खाउँदै सँगै बसेर अब यसो ल माइप्री देखा कुरा गर्ने आज चाहिँ ल ल ल बसा सानो लागि ल साली नानी कति फोनमा मात्रै झुम्ब्या कप आइसकेको छिटो चिसो हुन्छ भेटो भएर चिसै म चिसै मनपर्छ भने चाहिँ मन पर बसिरहेको छ उ त्यहाँ यत्रो पढाइ मान्छे भित्ता मेरो भने त्यहाँ भित्त मेरो भित्तामा अब हर्ड किको बिस रुपियाँ कोल्ड कपीको चालिस को रुपियाँ पुरा अहिले यो हड कफी राख्दा लाग्दै सिलाएर कोल्ड कफी हुन्छ अनि चालिस रुपियाँ आफैले तिनुपर्छ दाबुज तिमीले